नमस्कार कार्यक्रम पर्यटनबाट म दिलदीपेश देवबा रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्चको आफ्नै उत्पादनमा तयार पारिएको यो साप्ताहिक का रेडियो कार्यक्रम हो यो कार्यक्रम हरेक शनिबार बेलुकी छ बजेर तिस मिनट जाँदाखेरि प्रसारणमा आउने गर्दछ कार्यक्रम पर्यटनमा यस क्षेत्रको पर्यटनको अवस्था अवसर र चुनौती लगायतका विविध विषयवस्तुहरूमा केन्द्रित रही चर्चा अनि परिचर्चा गर्ने गर्दछौँ आजको यो नौलो श्रृङ्खलामा पनि पर्यटन सम्बन्धीका गतिविधि र पर्यटकीय स्थलहरूको बारेमा जानकारी गराउनेछौँ यस क्षेत्रको पर्यटनलाई अभिवृद्धि गर्न अभिप्रेरित गराउने उद्देश्यले उत्पादन गरिएको यस कार्यक्रममा हामी सम्बन्धित विषयमा समाचारमूलक गतिविधि पर्यटकीय क्षेत्रहरूसँग जोडिएका कुराकानी प्रस्तुत गर्ने गर्दछौँ कार्यक्रमको यो नौलो श्रृङ्खलामा पनि सोही परिधिभित्र रहेर प्रस्तुत हुनेछौँ आजको कार्यक्रममा हामी तपाईँलाई बैतडी जिल्लामा अवस्थित पाताल गुफाको बारेमा जानकारी गराउनेछौँ तर कार्यक्रमको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि राख्दैछौँ हप्ताभरिका पर्यटन सम्बन्धीका समाचारमूलक गतिविधि गतिविधिको साथमा हुनुहुन्छ साथी वीरेन्द्र जयरू डडेलधुराको अमरगढी नगर क्षेत्र पर्यटकीय स्मार्ट सिटी बन्ने भएको छ सरकारले केही दिन अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार डडेलधुराको अमरगढी नगरपालिका क्षेत्र स्मार्ट सिटी बन्ने भएको हो प्रस्तुत गरेको नीति तथा कार्यक्रममा देशका विभिन्न भागमा केही स्मार्ट सिटी निर्माण गरिने उल्लेख भएसँगै डडेलधुरामा पर्यटकीय स्मार्ट सिटी बनाइने प्रक्रिया अगाडि बढेको नेकपा एमालेका अमरगढी नगर कमिटी अध्यक्ष विपिन ओझाले जानकारी दिनुभयो घोषणा गरिएका हरेक प्रदेशमा कम्तीमा एउटा स्मार्ट सिटी बनाइने सरकारको तयारी डेलधुरामा अमरगढी नगर क्षेत्रमा ऐतिहासिक पर्यटक स्मार्ट सिटी बन्ने पक्का भएको स्मार्ट सिटी का लागि पहल गरिरहनु सरकारले निजी तथा कार्यक्रममा समावेश गरेको यो अभ्यास यसअघि सरकारले घोषणा गरेको देशका दसवटा ठाउँमा नमुना सहर बनाउने योजना जस्तै हो विकसित देशमा स्वच्छ र हरियाली वातावरण चौबिसै घन्टा विद्युत र पानी आपूर्ति हुने व्यवस्थित फराकिलो सडक आकर्षक पार्क ठाउँ सफा सार्वजनिक शौचालय व्यवस्थित र सुरक्षित भवन लगायत अत्याधुनिक प्रविधियुक्त सहरलाई स्मार्ट सिटीका रूपमा चिनिन्छ विज्ञका अनुसार सूचना प्रविधिको सक्दो सदुपयोग गरेर सबै क्षेत्र स्मार्ट बनाइएको सहर नै स्मार्ट सिटी भनिन्छ तर अहिलेसम्म नेपालका कुनै पनि सहरमा यस्ता विशेषता छैनन् कैलालीको पहाडी क्षेत्र गोदावरी गाविस स्थित बुढी तोलामा पर्यटकलाई लक्षित गरी भ्यू टावर निर्माणको पहल थालिएको छ बुढी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले भ्यू टावर निर्माणको पहल थालिएको हो बुढी रहेको चुरे भ्यू टावर निर्माणका लागि पर्यटन मन्त्रालयको एक टोलीले हालै टावर निर्माण स्थलको स्थलगत अध्ययन गरी फर्किएको स्थानीय विकास अधिकारी केशव प्रसाद बिमलीले बताउनु टावरको निर्माण गरिने स्थल वन क्षेत्रमा परेकोले सम्बन्धित टिकाबीच समन्वय गराइएको भन्दै स्थानीय विकास अधिकारी बिमलीले टावर निर्माणका लागि पर्यटन विभागले यस वर्ष पचास लाख छुट्याएको बताउनु भयो पर्यटकलाई दृश्यावलोकनका लागि टावर निर्माण गर्न प्रस्ताव गरिएको स्थल उपयुक्त नभएको भन्दै स्थानीयवासी र पर्यटन व्यवसायले बुढी नजिकैको अर्को कम्पासे डाँडामा टावर निर्माण गरिनुपर्ने माग गरेका छन् धनगढी डडेलधुरा भीमदत्त राजमार्गको छेउमा रहेको खानी र बुढी क्षेत्र बिस्तारै पर्यटकको गन्तव्य बन्दै गएको छ आर्थिक सामाजिक राजनीतिक र पर्यटकीय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको कञ्चनपुर स्थित महाकाली नदीको झोलुङ्गे पुल यति बेला उचित मर्मत सम्भार नहुदा जीर्ण बन्दै गइरहेको छ दक्षिण एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुलको दर्जा पाएको यसको निर्माण भएको दस वर्षसम्म पनि कुनै मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको हो निर्माणपछि हुनुपर्ने नियमित मर्मत सम्भार नपाउँदा पुलका महत्वपूर्ण किला काटा धार जाली र नटहरू हराउँदै गएका छन् साथै पुल वरपर तीन मिटर टाढासम्म नदीबाट बालुवा र ढुङ्गाहरू निकाल्न नपाइने कानुनी मान्यता विपरीत अन्धाधुन्ध तरिकाले ढुङ्गा बालुवा उत्खनन भइरहेका छन् यसले गर्दा पुलका पिल्लरहरू जोखिममा पर्दै गएका छन् भने वर्षातको पानी र बाढीले पिल्लरलाई थप क्षति पुर्याइरहेको छ नेपाली परम्परा भेषभूषा र संस्कृतिबाट सधैँ टाढा रहँदै आएका महाकाली नदी पारिका दोधारा र चाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरसँग जोड्न सरकारले आठ वर्ष अघि बनाएको सो पुल त्यसपछि एकपटक पनि मर्मल सम्भार भएको छैन एक मिटर लामो उक्त झोलुङ्गे पुल हेर्न नेपाल लगायत भारतका विभिन्न स्थानबाट दैनिक 150 सय पचासजनाभन्दा बढी पर्यटक आउने गर्छन् यसले गर्दा दोधरा चाँदनी क्षेत्र पर्यटकीय स्थलका रूपमा स्थापित हुँदै गएको छ तर पुलको अवस्था भने दिनानुदिन खस्किँदै गएपछि पर्यटकको सङ्ख्यामा कतै कमी आउँछ कि भनेर स्थानीय चिन्तित भनेका छन् जिल्ला विकास समिति कञ्चनपुरको स्वामित्वमा रहेको उक्त पुल सुधारका लागि हालसम्म कुनै काम हुन सकेको छैन त्यसले गर्दा पुलका किला काटा तारजालीहरू हराउँदै गएका छन् धोधरा चाँदनीमा उत्पादन हुने दुध र सागपात पहिला भारतीय बजार बनवासा खटिमा टनकपुर र सम्पुडानगर जाने गरे पनि झोलुङ्गे पुल बनेपछि कञ्चनपुर सदरमुका महेन्द्रनगर आउने गर्दछ पुलले यस क्षेत्रको दैनिक आर्थिक जीवनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको भए पनि पुलको सुधारका लागि भने कुनै पक्षबाट पहल नहुँदा जिल्लावासीहरू चिन्तित बनेका छन् आर्थिक वर्ष दुई र त्रिसठीमा रु नौ करोडको लगानीमा निर्माण कार्य सम्पन्न भएको पुलमा आठवटा पिल्लरहरू रहेका छन् पुल निर्माणपछि महाकाली पारीको दोधरा चाँदिनीका स्थानीयहरूको दैनिक जीवनमा महत्वपूर्ण परिवर्तन आएको छ श्रोता भर्खरै हप्ताभरिका पर्यटन सम्बन्धीका मूलक गतिविधि सुनाउँदै हुनुहुन्थ्यो साथी वीरेन्द्रले श्रोता तपाईँले भर्खरै मात्र रेडियो खोल्नुभएको हो भने हामी कार्यक्रम पर्यटनमा छौँ पर्यटनका विषयवस्तुमा केन्द्रित रहने यो कार्यक्रमको अर्को नौलो श्रृङ्खलामा पनि हामीले तपाईँलाई समाचारमूलक गतिविधि प्रस्तुत गरेका थियौँ गतिविधिपछि अब लाग्दछौँ कार्यक्रमको विषयवस्तुतर्फ आजको श्रृङ्खलामा हामी तपाईँलाई बैतडी जिल्लामा अवस्थित पाताल भुवनेश्वर गुफाको बारेमा जानकारी गराउँदैछौँ अब लग सो जानकारीतर्फ बैतली जिल्लाको हालको पाटन नगरपालिकामा अवस्थित पाताल भुवनेश्वर गुफाको धार्मिक ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले ज्यादै महत्त्व रहेको पाइन्छ तापनि सबै इच्छुक व्यक्तिले यस विषयमा जानकारी पाउन सकेका छैनन् काठमाडौँबाट सात सय किलोमिटरभन्दा बढी धेरै सुदूरपश्चिमतर्फको तराईको यात्रा पुरा गरेपछि नेपालको पश्चिमी सिमानासँग जोडिएको कैलाली जिल्लाको उत्तर पूर्वतर्फ एउटा सौरा आउने गर्दछ जसलाई अत्तरीय द्वारका नाउँले चिनिन्छ र जहाँबाट उत्तरतर्फ गोदावरी नदी पार गरिसकेपछि पहाड सुरु हुने गर्दछ समथल तराईबाट उचालिँदै सूर्य गरेर महाभारत पर्वत श्रृङ्खलातर्फ उकालिँदै जाने क्रममा ती पहाडहरूले हिमालय यात्रासम्मको अनुभूति दिने गर्दछ यस पर्वत श्रृङ्खलामा कश्मीरको अनुभूतिदेखि लिएर कन्याकुमारीसँगको अनुभूतिको मिश्रित आनन्द प्राप्त हुन्छ लगभग एक हजार किलोमिटर पार गरिसकेपछि बिचट्ट भिरपाखा छिचोल्दै पहाडको धारै धार हुँदै चिसो मौसमको अनुभूति दिलाउने डडेलधुरा बजारमा पुगिन्छ जसले जङ्गलको प्रभावलाई विचित्र रूपले चित्रण र जीवन्त रूपले प्रभावित गरेको अनुभूति हुँदछ डढेलदुरा नेपालकै सबैभन्दा बढी जङ्गल भएको जिल्ला पनि हो विविधताले भरिएको यस जङ्गल क्षेत्रमा अनेकौँ प्रकारका जटिबुटीहरू पनि प्रचुर मात्रामा पाइने गर्दछन् यो जङ्गल प्राचीन कालदेखि नै यहाँ अवस्थित भएकाले प्राचीनको दिव्य झलक बुझ्न खोज्नेहरूका लागि झनै यो गन्तव्यका रूपमा उत्तम का का हुन सक्दछ यहाँबाट उत्तर पश्चिम हुँदै बैतडी जिल्ला भेट्टाउँदा प्रकृतिको काखमा रहेको पाटन नगरीमा पुग्न सकिन्छ पिपलको वृक्षमुनि शीतलता लिन बसेका बटुवा हुनु खेतबारीमा भोक मेटाउन सुगा लगायतका चराका बथानहरूले किन नहुन् जब बटुवाको निन्द्रा भङ्ग गर्दै पाटनको आकाशमा उडेका तिनका बथान देखिन्छन् तब लाग्दछ यस नगरीमा कोही असन्तुष्ट छैनन् प्रकृतिको दिव्य सौन्दर्यपिय र तृप्त छन् चौथर्पी पहाडहरूले घेरिएको बिचको समतल भूभागमा झुल्किरहेका अत्रवाली देख्दा थकान पछिको भोक प्यास र निन्द्राको निदान यही मेटाई आराम लिन बनाइएको कसैको किल्ला जस्तो लाग्दछ पाटनको लगभग मध्यभाग हुँदै बगिरहेको सुरनया नदीको पवित्र जल पौडी खेल्दै र स्नान गर्दै आनन्द लिन पाउनेहरूले स्विजरल्यान्डको स्विमिङ पुललाई महत्त्व नदेलान् तर पनि त्यहीँबाट उकालिँदै लगभग बाह्र किलोमिटरको उकालो चढेपछि आउने गर्दछ पाताल भुवनेश्वरको अद्भुत सौन्दर्यता र त्यसको गर्भभित्र अनन्त गुफा बनेर लुकेको रहस्यले भने अलौकिक कल्पनाको संसारमा पुगेको आभास हुनबाट कसैलाई रोक्न सक्दैन यस क्षेत्रमा रहेका अधिकांश बाँझका रुखहरू युगौ पुराना देखिन्छन् र ती वृक्षका जराहरूले बोकेको माटो रङ्ग पनि विचित्रको देखिन्छ कतै दुध कुण्ड सुकेर बनेको सेतो चाँदीको जालो जस्तो त कतै अङ्ग्री कुण्ड निभेर बनेको अंगार जस्तो कालो लाग्दछ कतै महासङ्ग्रामपछिको रगत जमेको जस्तो रातो अथवा फलामको खिया जमेको जस्तो त कतै फुस्रो र उडेको खरानी जस्तो अनि कतै भने हरिया मसिना दुबोहरू कसैले मिलाएर बगैँचा बनाए जस्तै देखिन्छन् एउटै सानो भूमिमा देखिने विचित्र रंग बोकेको धरतीको माटोले वर्षौँदेखि सम्हालेर राखेका वृक्ष र ती वृक्षबाट छुट्टिएर रहेका भुट्यानहरूले विचित्र प्रकारले कुदिएका ठुला ढुङ्गाहरूमा स्वर्णीयलाई अड्याएर मौसम परिवर्तनसँगै आफूलाई पनि परिवर्तन गरिरहेका हुन्छन् एउटा सानो भूमिमा देखिने विचित्र रङ्ग बोकेको धरतीको माटोले वर्षौँदेखि सम्हालेर राखेका वृक्ष र ती वृक्षहरूबाट छुट्टिएरहेका बुट्यानहरूले विचित्र प्रकारको कुदिएका ठुला ढुङ्गाहरूमा स्वर्यालाई अड्याएर मौसम परिवर्तनसँगै आफूलाई पनि परिवर्तन गरिरहेका हुन्छन् वृद्ध बाँझहरूको वृक्षभूमिको काखमा फैलिरहेको ऋतुहरूमा रङ्गफेर्ने रङ्गीन लालीगुँसका रुखहरूको वैश अवस्था तथा सल्लाह र धुपेहरूसितको अल्लाे सङ्गीतको त्यस प्रकृतिलाई अलौगीका आभास हुने गर्दछ ऋतु परिवर्तनको चक्र घुमिरहँदा यस प्रकृतिको आँचलमा अनेकौँ रङ्गहरू प्रस्तुत भइरहेका हुन्छन् हिउँदको महिना आकाश खुल्ला रहन्छ र चिसो वनको वेग सामान्य रहिरहन्छ बसन्त ऋतुसँगै लालीगुराँसले प्रकृति रङ्गीन बनाइदिन्छन् भने वर्षातको समय यहाँ कुहिरो लागिरहेको पाइन्छ कुहिरोको स्वरूप सेतो पर्दाको झिलिमिली भित्र कुनै गहिरो रहस्य लुकिरहेको जस्तो भान हुने गर्दछ वसन्तमा रङ्गिएको प्रकृति बरसातमा कुहिरो भित्र हराएर जब शिशिरमा हावाको लहरले उदा घिन थाल्दछ तब प्रकृतिको काखमा बस्ने चराचुरुङ्गी र जीव जनावरहरू पनि यौनिकका आनन्द लिन यस प्रकृतिमा उपस्थित भई मृग लगायतका जीव जनावरको क्रिडा स्थल र चराहरूको वासस्थानलाई वृक्षहरूको विविधतामा लुकाइएको यस प्रकृतिले आफूलाई सारैतिरबाट पहाडहरूका बलिया अवशेषहरूले जोगाइराखेको छ किनकि यस पाताल भुवनेश्वर क्षेत्रभित्र प्रवेश गर्ने मार्ग दक्षिण पश्चिमको एउटा क्षेत्रबाट मात्र सरल रहेको पाइन्छ चा। बाँकी चारैतिर फलाम जस्ता बलिया ढुङ्गाहरूको प्राकृतिक वजन जडित परखाल रहेको छ हुन त कठिन यात्रा गर्नेहरूका लागि यस चट्टानले राम्रो चुनौतीको अवसर पनि सिर्जना गरिदिएको छ उनीहरूका लागि साहस वीरता र सफलता देखाउने उचित स्थान पनि हुन सक्दछ त्यसैले कसैका लागि यो साहसिक आनन्द बटुल्ने अवसर पनि हो भने अर्कोतर्फ भुचे र अन्य पहिरो भुचाल आदिजस्ता प्राकृतिक प्रकोपले यस प्राकृतिक प्रखारलाई टको मस गर्न सक्दैन उत्तर पूर्वमा सुरनया नदीको किनाराबाट यसको यस एस विशाल कडा चट्टान रूपी पहाडको बिचको ससानो भूभागमा मान्छेहरूको बसोबास रहेको पनि पाइन्छ परम्परागत जीवनशैलीलाई जीवित राखिरहने यहाँका बासिन्दाहरू परम्परादेखि चल्दै आएको धार्मिक मान्यतालाई पनि जीवित राखिरहन्छन् सुरनयाबाट उकालिँदै पाटन हुँदै सदरमुकाम बैतडी जाने सडकले यही पाताल भुवनेश्वरको परिक्रमा गर्दै उकालिँदै गएको जस्तो आभाज हुने गर्दछ त्यही माथि ठाँड गाउँको यो सडक पाताल भुवनेश्वरको सबैभन्दा नजिक पर्ने गर्दछ र त्यहीँबाट पैदल यात्रा पनि सुरु हुने गर्दछ जति जति उकालिदै गयो त्यति त्यति अनुपम प्राकृतिक सौन्दर्यको अनुभूतिले मन प्रफुल्लित हुँदै जाने गर्दछ वर्षौँदेखि प्रकृतिमा रोकिएर खिचिँदै बनेका थरी थरीका थुङ्गाका आकृतिहरू छिचोल्दै आकाशिएको पाताल भुवनेश्वरको प्रकृति जति जति भित्र गयो त्यति त्यति संसारमा टालिएको अनुभूति हुने गर्दछ त्यहाँ भएका हरेक जीव निर्जीवस्तुहरू देखेर मन यी सपथोक सत्यताका प्रकृति हुन् कि भन्ने जस्तो भावनातर्फ आकर्षित हुन थाल्दछ करिब पैँचालिस मिनटको यात्रा पुरा गरिसकेपछि भन्ज्याङ छिचोल्दै मैदानी भाग आउने गर्दछ अथवा देखिने गर्दछ जसको मध्यभागमा एउटा बाटुलो आकारको प्राकृतिक मनोरमताको आभास दिलाउने पानीले भरिएको सुन्दर सरोवर अवस्थित देखिन्छ त्यही सरोवरको सिरानीबाट चिहाउँदा लालीगुराँसका रुखहरूले घेरिएको पाटापाटा परेको भूस्थललाई एहोरो कुनै गहिराई नियाली रहे जस्तो आभास हुने गर्दछ तेही निरन्तरतामा लट्ठिएर गएका नजरहरूको कडा चट्टानको छिद्रमा अद्भुत मूर्तिहरू कोरिएका र तिनका छिद्रहरूबाट रसतप्किएको जस्तो दृश्य देखाइदिन्छन् अलिकति उचालिएको मैदानी भागबाट भित्रभित्र आकृति र प्रकृतिमा बनेका साना ठुला चौरहरू र उस्तै आकृति र प्रकृतिको सरोवरले सजिएको यो एकान्त शान्त स्थलमा आनन्द लिन आउनेद्वार छुट्टै शृङ्गारेर बनाइएको जस्तो लाग्ने ठुला दुई गुफाको द्वारमा पताल भुवनेश्वरको सौन्दर्य रस टप्किएको हुन्छ सुन्दर शान्त सरोवरको दक्षिणतर्फ जोडिएर एउटा मन्दिर बनाइएको छ र त्यसै मन्दिरको ठीक तल नागबेली ओरालो उत्रिँदै जाँदा गुफाको द्वारमा पुगिन्छ अलिकति न्युरिएर सजिलै भित्र प्रवेश गर्न सकिने यस गुफाको द्वारमा देखिने कडा चट्टानहरूको आकृति र अवस्थितिले अलौकिक प्राचीनतालाई अझ झल्काइरहेको हुन्छ बाटुलो परेर अलि अलि ओरालो हुँदै बायाँतर्फ मोडिएको यसको मोहडा लगभग 15 मिटर पछि केही उकालिदै जाने गर्दछ उकालिँदै गइसकेपछि गुफा तेस्रो हुँदै अगाडि बढ्दछ र त्यहाँबाट यस गुफाको आकारमा पनि व्यापकता देखिन्छ फराकिलो हुँदै ओह्रालो लागेको यस गुफाको चिसो र रसिलो अनुभूति लिँदै आफूलाई उत्तरतर्फ मोड्नुपर्दछ यस मार्गमा यस गुफालाई अरू विभिन्न दिशाबाट आएका सहायक गुफाहरूले भेटाइरहेका हुन्छन् र ती गुफाहरू यसमा मिल्नका लागि कोही आकाश दिशाबाट झरेर आकाश जस्ता देखिन्छन् भने कोही पाताल दिशाबाट उकालिएर आएका जस्ता देखिने गर्दछन् यस इस स्थानसम्म आइपुग्दा गुफाको उचाइ पनि लगभग चार पाँच मिटरभन्दा माथि रहेको जस्तो देखिन्छ भने क्षेत्रफल पनि लगभग चालिस वर्ग मिटर जति हुन पुग्दछ गुफा कडा चट्टानहरूको मिश्रणबाट बनेको छ र तप्पप्प तप निरन्तर चुहिएर बगिरहेको रसको बहावले पनि रहेको हुन्छ ठुलो र खुला आकाशको भित्तामा अनि च्यातिए झैँ आकाशिएको छतमा अनेकौँ कलात्मक मूर्ति कुदिए जस्ता देखिन्छन् र त्यसभित्र कुदिएका ढुङ्गाका अनेकौँ आकृतिहरूले तेत्तिस कोटी देवी देवताको मूर्ति स्थापित भएका हुन् कि भन्ने जस्तो आभास गराइरहन्छन् करिब ओह्रालो बिस मिटरसम्म अगाडि बढेपछि गुफाको मार्ग उत्तर पश्चिम भएर पोडिन्छ र लगत्तै एउटा कडा चट्टानले बनेको ठुलो चौर देखा पर्दछ जसको लम्बाइ लगभग 10 मिटर र चौडाइ त्यही अनुपातमा भएकाले यो अण्डाकारको रूपमा रहेको देख्न सकिन्छ यसको उचाइ कम्तीमा पनि चौध मिटरभन्दा माथि हुनुपर्दछ चारै दिशाबाट कोरिएर बनेका कुलेसो जस्ता जलाधारहरूले गुफाको माथिल्लो भागमा समेत जल सञ्चय गरिरहेको जस्तो लाग्दछ यस चौरको भित्तामा माथिल्लो भागमा असङ्ख्यक चमेराहरू टाँसिएर बसेका हुन्छन् र ती उडेर भाग खोज्दा निस्कने ध्वनिले कठोर भय सिर्जना गरिदिन्छ यसै चौरको दक्षिण पश्चिमतर्फ एउटा तलाउ पनि रहेको छ जसको क्षेत्रफल लगभग सोह्र वर्ग मिटरसम्म हुन्छ यस तलाउको गहिराई कति छ भन्ने यकिन छैन तर यसमा ढुङ्गा फाल्दा निस्किने आवाजले यो तलाउ गहिरो हुन सक्ने भन्ने अनुमान गर्न सकिन्छ यो तलाउ पार गरिसकेपछि पुनः गुफा निरन्तर अगाडि बढ्दछ र तर यसको अन्त्य कहाँ छ हालसम्म कसैले पत्ता लगाउन सकेका छैनन् यस गुफामा मिल्न आउने अन्य सहायक गुफाहरूको सुरुवात कहाँबाट भएको हो त्यो पनि जान्न सकिएको छैन चिलो फलाम जस्तो कडा चट्टानले बनेको यो गुफा नागबेली हुँदै अगाडि बढिरहेको छ भन्ने अनुमान गरिएको छ तर अन्त्यको कुनै अनुमान छैन ठेकाना नै छैन टर्च लगायत अन्य खाद्य सामग्रीको पूर्ण व्यवस्था गरेर गएका एक सन्यासी त्यहीँको भुलभुलैयामा हराएका पनि थिए र जसको पन्ध्र दिनपछि उनी जीवित बाहिर निस्कन सफल भए तर यस गुफाको रहस्यलाई झन रहस्यमय बनाएर आए कैयौँ यस्ता जोगी सन्यासीहरू यसभित्र गएका कोही जीवित आएका र कोही त्यहीँ हराएका अनेकौं कथा र किम्बदन्तीहरू सुन्न पाइन्छ किम्बदन्ती अनुसार भष्मासुरबाट बस्न महादेव यसै गुफामा आएर लुकेका थिएरे यो पृथ्वी र पाताल लोक जोड्ने मार्ग हो रे राक्षसहरू यही मार्ग भएर पातालबाट धरतीमा आउने जाने गर्दथे रे यस विषयमा जानकारी राखे बुढापाकाहरू यस गुफामा हराएको चिजवस्तु सुरनया नदीको दक्षिण पश्चिमको एउटा हदमा पुग्दछ भनेर भन्ने गर्दछन् जबकि सुरनया नदीको त्यो दहमा यस गुफाको सिधै नाप्दा लगभग अठार किलोमिटरभन्दा पनि बढी टाढा पर्दछ तर गुफाको त्यो भन्दा पनि अवश्य बढी नै हुन्छ किनकि यो गुफा नागेली परेर गएको अनुमान गरिन्छ यस गुफाको पानी सुरनया नदीको अठार किलोमिटर टाढा दक्षिण पश्चिममा रहेको हदमा निस्केको हो भने गुफा विश्वकै सबैभन्दा ठुलो गुफा रहेको ठहरिनेछ तर रहस्य नै नखुलेको यस गुफाको एउटै अन्त्य होला भन्न सकिन्न किनकि यसमा सुरुवातबाटै अनेकौँ साना ठुला गुफाहरू जोडिँदै छुटिँदै गएका देखिन्छन् बैतडी जिल्लाका तत्कालीन सभापति परमानन्द भट्टको सक्रियतामा दुई हजार सन्ताउन्न सालतिर यस क्षेत्रको संरक्षण गर्ने अभियान सञ्चालन गरिएको थियो र सोही समयमा यहाँको भौतिक संरचनाको संरक्षण गर्ने पर्यटकहरूलाई हिँड्नका लागि सिँढी र ग्राभिल बाटो निर्माण गर्ने तलाउ र मन्दिरको संरक्षण गर्ने जस्ता कार्यहरूले पनि सुरुवात पाएको थियो जस अन्तर्गत गुफाभित्र पनि लगभग चालिसवटा बिजुलीका बल्बहरू जडान गर्ने साहसिक कार्य पनि भएको थियो जसको कारण गुफाभित्रको तलाउ क्षेत्रसम्म जान आउनका लागि पर्यटकहरूलाई निकै सुविधा पुगेको थियो र त्यसपछि माओवादीको कथित जनयुद्धको प्रभाव र यसको संरक्षणमा देखिएको उदासीनताका कारण पुन यस क्षेत्रमा भएको विकास भताभुङ्ग भएको छ पताल त केवल मैले देखेको कोलम्बसले समुद्र थिचो लिएर अमेरिका पत्ता लगाए निल यो गुफा 800 मिटर सम्म अध्ययन गर्दा 160 मिटर गहिरो पाइएको छ र अझ धेरै लामो र गहिरो हुन सक्ने प्रबल सम्भावना रहेको हुँदा यो नेपालकै तथा एसियाकै सबैभन्दा लामो गुफा हुन सक्ने अध्ययनकर्ताहरूले दावी गरेका छन् यसको उचित अध्ययन र खोज गरी यहाँको भौतिक विकास र सडक होटलहरू निर्माण गर्ने कुरामा सरोकारवालाहरू निकायको ध्यान जाने हो भने यो क्षेत्र पर्यटकहरूका लागि नेपालकै प्रमुख गन्तव्यका रूपमा रहनेमा दुई मत देखिँदैन त्यही भएर यसको पर्यटकीय क्षेत्रका रूपमा ठुलो महत्त्वको रूपमा लिन सकिन्छ श्रोता अहिले तपाईँले सुन्नुभयो सुदूरपश्चिमकै पर्यटकीय धरोहरका रूपमा स्थापित बैतडी जिल्लाको पाताल भुवनेश्वर गुफाको बारेमा यो जानकारी यो योसँगै आजलाई भने हामी कार्यक्रम पर्यटनको अन्तमा आइपुगेका छौँ हामी आगामी श्रृङ्खलाहरूमा नयाँ सहित आउने नै छौँ तर त्यो भन्दा अगाडि आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कुनै सल्लाह सुझाव अथवा प्रतिक्रिया दिन मन लागेको छ भने हामीलाई पठाउन सक्नुहुनेछ जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम पर्यटन सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगढी नगरपालिका पाँच खलङ्गा डडेलधुरा यसैगरी तपाईँ हामीलाई मोबाइलबाट म्यासेज पनि पठाउन सक्नुहुनेछ मेसेज पठाउनको लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर आरयु स्पेस टिपी टाइप गरेर आफ्नो मनमा लागेका कुराहरू लेखेर पठाउनुहोला चार पाँच चार छमा यान कि त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल समेत गर्न सक्नुहुनेछ जसको लागि हाम्रो इमेल ठेगाना रहेको छ info.radiounity.gmail.com डट रेडियो युनिटी एट कम हवस् त श्रोता आजको लागि कार्यक्रम पर्यटनका संयोजक गणेश ठगुन्ना र प्राविधिक मित्र वीरेन्द्रलाई धन्यवाद अनि तपाईँ श्रोतालाई विशेष धन्यवाद कार्यक्रम प्रस्तुता दिलदिपेश देउबा विदा हुन्छु अर्को साता फेरि भेटौँला नमस्कार